अर्पण रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेकाहरूसँगै इन्टरनेट अनलाइनमा संसारभर एकैसाथ रहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ अनिता अरियाल <णाँगा> पूर्वी चितौवनको वीरेन्द्रनगर तीन खुरखुरेमा एम्बुलेन्सको छक्करबाट एक महिलाको ज्यान गयो एम्बुलेन्स चालक र प्रहरी नियन्त्रणमा सिन्धुपाल्चोकको माङखामा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या बत्तीस पुग्यो आज बिहानदेखि उद्धार तथा खोजी कार्य जारी गाजामा बहत्तर घण्टे युद्धविरामका लागि इजरायल र प्यालेस्टाइनको हमा पुनः तयार बंगलादेशको पद्मा नदीमा डुङ्गा दुख्दा कम्तीमा एक यात्रु बेपत्ता र दक्षिण कोरियामा आयोजना एसियाली खेलकुद एसियारका लागि नेपाली खेलाड़ीको वर्ण प्रशिक्षण आजबाट शुरू हुने जीवनयापन तथा जीवन गुजार्नका लागि फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ अर्पण एक सय चार थप्लो पाँच मेगा मा पूर्वी चितवनको विरेन्द्रनगर तीन खुरखुरेमा एम्बुलेन्सको ठक्करबाट आज बिहान एक महिलाको ज्यान गएको छ ज्यान जानेमा खैरनी दुई बैरहनी बस्ने अठाइस तीस वर्षकी शर्मिला चेडाइरहेको प्रहरीले जनाएको छ पश्चिमबाट पूर्वका लागि छुटेको न दुई छ एक पचपन्न नम्बरको एम्बुलेन्सले विहान साढे पाँच बजेतिर ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्य प्रहरी नाव निरीक्षक हरेन्द्र मिश्रले जानकारी दिनुभएको छ ठक्कर दी भित्री सड़क भागने क्रम में एंबुलेंस चालकला प्रहरीले नियन्त्रणमा लिएको पनि मिश्रले बताउनु भएको छ यसैबीच पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिल बस्तीको नगरपालिका एक गलिक तीन भन्ने स्थानमा आज विहान चार बजे भएको दुर्घटनामा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ मृत्यु हुनेमा कैलाली पथरियाका बाबु उज्जवल बुढा र उहाँका छोरा निमिष बुढा रहेको प्रहरीले जनाएको छ घाइते हुनेमा सल्यान छाया क्षेत्रका जीव चालक राजेश खड्का रहेको इलाका प्रहरीकारले चन्द्रटाले जनाएको छ पश्चिमबाट पूर्वका लागि छुटेको छ दश उनानब्बे नम्बरको बोलेरो जीव अनियन्त्रित भई रूपमा ठोकदा दुर्घटना भएको इलाका प्रहरीकारले चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष रोकाले बताउनु भएको छ घाइते चालकको भने चन्द्रौटामा रहेको संजीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ सिन्धुपाल्चोकको मांखामा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या बत्तीस पुगेको छ पहिरोले पुरेको स्थानमा आज पनि बिहानैदेखि उद्धार तथा खोजीको काम जारी छ यसअघि हिजो मात्रै थप 21 को शव फेला परेको थियो पहिरोमा पनि अझै एक सय चौतिस भन्दा बढ़ी बेपत्ता भएको र उनीहरूको खोजी कार्य जारी रहेको उदार खटिएका प्रहरीले जनाएका छन् पहिरोले पूरेको स्थानमा दुईवटाका भेटर प्रयोग गरी खोजी गरिएपछि थप शबहरू फेला परेका हुन् भेटिएका बीच मध्ये बाह्रजनाको शनाखत भएको छ स्थानीय प्रशासनले एक सय छपन्न बेपत्ता भएको भनेकोमा 30 स फेला परेपछि बेपत्ताको संख्या अझै एक सय छब्बीस रहेको जनाएको छ प्रशासनका अनुसार विस्थापितको संख्या चार सय रहेको छ भने एक सय घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् त्यस्तै अधिक जोखिमयुक्त जो घर अझै छपन्नवटा रहेको र त्यहाँका वासिन्दालाई खान बस्न टुकी संग र लामो सागोस्थित सशस्त्र प्रहरी बल बसेको ओरेन्ट मेग्नेसाइडको कारखानामा राखिएको छ कतिपय विस्थापित भने सुन र नगद लिएर आफन्तकोमा गएको क्षति निर्धारण समितिका संयोजक एवं सहायक प्रमुख जिल्लाधिकारी सूर्य प्रसाद उपाध्यायले जानकारी दिनुभएको छ अहिले सुनकोशीमा दैनिक रूपमा बग्ने पानी बगेपछि ताल बनेको पानी यथावत रहेकाले तल्लो तटीय क्षेत्र अझै पनि खतरामा रहेको छ उता संखुवा हच्याङमा गएको पहिलो बार र तीन परिवारका पाँचजनाको शप प्राप्त भएको र बाँकी पाँचजना हराइरहेका छन् पहिरोको जोखिममा रहेका तीन घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी जिल्ला दैविक प्रकोप उद्धार समितिबाट खाने बस्ने व्यवस्थाको कार्य भइरहेको गृह मन्त्रालयले जनाएको छ व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने भएको छ दिउँसो एक बजेपछि बस्ने आजको बैठकमा गृह मन्त्रालयका तर्फबाट दर्ता गराइएको बोक्सी सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने सम्भावित कार्यसूची तयार पारिएको छ आजको बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बारेमा विभिन्न दलका नेताहरूले आफ्नो धारणा राख्ने भएका छन् संविधान सभा अन्तर्गत संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक अहिले बसिरहेको छ तत्कालीन विवाद समाधान उपसमितिले तयार पारेका पछिवटा बुन्दामा सहमति कायम गर्न गठन गरिएको उपसमितिले गरेका कामहरू र थप समयका बारेमा छलफल भइरहेको एक सदस्यले जानकारी दिएका छन् प्रमुख दलको प्रतिनिधित्व रहने गरी उपसमिति गठन गरिएको छ उपसमितिले सबै बुदामा छलफल गरेर सहमति जनाउन नभ्याएकाले के दिन समय थप गर्ने विषयमा छलफल भइरहेको छ राज्य पुनर्संरचना र राज्य शक्ति बाँड़ाँड़ समितिको विवादित विषयसँग सम्बन्धित विषय रहेकाले त्यसैमा समावेश गर्नुपर्ने धारणा केही सदस्यले राखेका छन् नवलपरासी जिल्लामा भाइरल ज्वरोको प्रकोप बढ़ेको छ जिल्लामा विभिन्न स्वास्थ्य संस्थामा दैनिक असौंको संख्यामा ज्वरोका बिरामी जाने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय नवलफरासीले जनाएको छ पृथ्वीचन्द्र अस्पताल परासीमा पनि भाइरल ज्वरोको बिरामी बढ़ेका छन् अस्पतालका अनुसार दैनिक पचासदेखि साठीजना बिरामी पुग्ने गरेको अस्पतालका चिकित्सक नुरूल हो जानकारी दिनुभएको छ वर्षातमा बढ़दो प्रदूषण गर्मी मौसम परिवर्तन तथा जथाभावी खानपिनले संक्रमण बढ़ेको स्वास्थ्य कर्मीले बताएका छन् दिनहुजसो रूखाखोकी लाग्ने घाँटी दुख्ने शरीरको जोर्नी तथा जीव दुख्ने आँखा रातो हुने र ज्वरो आउने यो रोगको लक्षण हुने गरेको पनि स्वास्थ्य बताएका छन् देशभरि सत्तरी भन्दा धेरै रोपाई सकिएको छ पाली विकास निर्देशयका अनुसार गएको हप्ता नै बहत्तर प्रतिशत क्षेत्रमा रूपाई सकिएको तथ्यांक आएको छ अहिले योभन्दा धेरै क्षेत्रमा रूपाई भइसकेको निर्देशनालयका प्रमुख दिलीराम भण्डारीले बताउनु भएको छ उहाँका अनुसार धान खेती धेरै हुने जिल्लामा भने कम रूपाई भएको छ मध्य पहाड़ी क्षेत्रमा पनि सबैतिर रोपाई हुन सकेको छैन आकाश पानीको फरमा रोपाई हुने खेत अझै बाँझै छ बिउ बुढो भइसक्दा समेत रोपाई हुन नसकेपछि किसान चिन्तित बनेका छन् पानी परिरहे भने साउन महीनाभरि रोपाई गर्न सकिने कृषि विज्ञले बताएका छन् तर सिंचाई सुविधा भएन भने धानको सट्टा अरू नै बाली लगाउन कृषि विज्ञको सुझाव छ यो सिजनमा मकै हिउँदे तरकारी माछ भटमास केराउ लगायत बालीको खेती गर्न सकिने नेपाल कृषि अनुसन्धान परिषद नार्कले जनाएको वन्यजन्तु र मानव बीचको द्वन्द अन्त्य गर्न के गर्नु पर्ला ए वन्यजन्तु बस्ती प्रवेशमा रोक लगाउने बी मानिस स्वयं चनाखो बन्ने र सी दीर्घकालीन योजना बनाउने अर्पण जन आवाज में तुने जिसको मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एाइप करी एक स्पेशलएल पोल टाइप करी आपूला उत्तर ए बी वा वा वी टाइप गरी चौवालीस पचपन्न व पैंतालीस पचपन्न में पठान सकूने अर्पण जन को मत परिणाम हरेक साझा पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पाल ट्राफिक खबरको यति बेला नानगढ हेटौडा बिरगाउँ सड़क खण्ड खुला छ त्यसै गरी नानगढ़ मुगलिन मुगलिन नौबिसे काठमाण्डु सड़क खण्ड मुगलिन तमोली पोखरा सडक खण्ड र नानगढ़ परासी भुटौल सड़क पनि खुला छन् ट्राफिक खबर को साथ में फोर्टो पॉइंट पोस्ट फो डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ चौ चितौवन फोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अंठानब्बे पांच पचास एकसठी सात सौ एक तिरचाली अब मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम सैंतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो घाम लाग्ने र बेलुकी भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 समाचार इजरायल र प्यालेस्टाइनको हमा संगठन गाजामा बहत्तर घण्टा युद्ध विरामका लागि पुन तयार भएका छन् अधिकारीहरूका अनुसार मंगलबार बिहान अर्थात आज बिहान आठ बजेदेखि गाजामा युद्ध सुरु शुरू भएको छ यसअघि इजरायली सेनाले सोमबार गाँजामा सात घण्टा एकर्फी युद्ध गरी पुनः आक्रमण शुरू गरेको थियो गाँजामा स्वास्थ्य अधिकारीहरूका अनुसार चार, चार हप्तादेखि जारी संघर्षमा अठार सय प्यालेस्टाइनी र सतसठी इजरायली सैनिकको मृत्यु भइसकेको छ यसअघि पनि तीन पटकसम्म दुवै पक्षले युद्धविरामका लागि सहमति जनाए पनि पटक पटक युद्ध विराम भंग गरिसकिएको छ जारी संघर्ष रोक्ने विषयमा इजिप्टको राजधानी कायरोमा प्यालेस्टाइनका विभिन्न राजनैतिक संगठनले छलफल गरेका थिए ती संगठनहरूको छलफलपछि हमास बहत्तर घण्टाका लागि युद्ध रोक्न राजी भएको थियो इजरायली अधिकारीहरू छलफलमा सहभागी नभए पनि हमासले युद्धविराम गरे आफूहरू पनि युद्ध रोक्न तैयार रहेको बीबीसीले बताएको छ मता बन्दा बढ़ी यात्रु बोकेको डुगा बंगलादेशको पद्मा नदीमा डुब्दा कम्तीमा एक सय पचास यात्रु बेपत्ता भएका छन् नदीको वहाव बढ़िरहेका बेला सो डुंगा डुबेको र डुङ्गाबाट करिब एक सय यात्रुलाई सकुशल उद्धार गरिएको अधिकारीहरूले बताएका छन् डुंगा डुब्नका उद्धार कार्य शुरू गरिएकाले धेरै यात्रुलाई बचाउन सकिएको पनि उनीहरूले बताएका छन् मुसीगका प्रहरी प्रमुखले अझै केही यात्रुलाई सकुशर उद्धार गर्न सकिने आशामा थुप्रै उद्धारकर्मी परिचालन गरिएको बताएका छन् यद्यपि गोताखोर आउन ढिलो भएको छ र नदीमा पानीको बहाव बढ़िरहेकाले उद्धार कार्य कठिनाई भएको छ पिनाक छ नाम गरेको डुंगा मदारीपुरको केवराकान्दीबाट माला टर्मिनल जाँदै गर्दा दुर्घटनामा परेको हो अब खेल समाचार दक्षिण कोरियामा आयोजना हुने सत्रौं एसियाली खेलकुदका लागि नेपाली खेलाडीको बन्द प्रशिक्षण आजबाट हुने एसिआरका विषयमा युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेल र राष्ट्रिय खेलकूद परिषद राखेपका सदस्य सचिव युवराज लामा बीच छलफल भएपछि खेलाड़ीको बन्द प्रशिक्षण तत्काल शुरू हुने राखेपले गतविबार नै घोषणा गरेको थियो एसिआर यार तयारीका विषयमा गत बुधबार युवा तथा खेलकुद मन्त्रालयका सदस्य सचिव लामालाई पाँच बुदे निर्देशन समेत प्राप्त भएको थियो निर्देशनमा एसियाका लागि छनौट भएका खेलाड़ीको बन्द प्रशिक्षणको व्यवस्था सम्बन्धित खेल गराउने प्रशिक्षणका लागि तोकिएको मापदण्डभित्र रही खर्च गर्ने प्रशिक्षणका लागि आवश्यक रकम सम्बन्धित संघलाई नै उपलब्ध गराउने प्रशिक्षणका लागि आवश्यक बजेट राखेपको आन्तरिक स्रोत वा अन्य श्रोतबाट व्यवस्थापन गर्ने र राखेप बोर्डको आगामी बैठकबाट पारित गर्ने जनाइएको छ एसिआर तयारीका क्रममा कुनै समस्या आए मन्त्रालयसँग समन्वय गर्न पनि राखेलाई निर्देशमा राखेपले विभिन्न थार खेलमा सहभागिता गराउने तयारी राखेको राखे सचिव राखे लानुभयो उनको विरेन्द्रनगर तीन खुरीमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको ज्यान गयो एम्बुलेन्स र चालक प्रहरी नियन्त्रणमा सिन्धुपाल्चोकको माङखामा गएको पहिरोमा पनि मृत्यु हुनेको संख्या बत्तीस पुग्यो आज बिहानैदेखि उद्धार तथा खोजी कार्य जारी गाजामा बहत्तर घण्टा युद्ध विरामका लागि इजरायल प्यालेस्टाइनको हमा संगठन पुनः तयार बंगलादेशको पद्मा नदीमा डुङ्गा दुध्दा कम्तीमा एक सय बेपत्ता दक्षिण कोरिया में आयोजना हुए सत्रो एशियल राष्ट्रीय खेलकूद एशियाड काी खिलाड़ी को बंद प्रशिक्षण आज बाहन शिखर हार्डवेयर लग्न गरे बकुलर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई नब्बे रङ रोग सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष पलम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छुट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं